का लागि लागिसिउन हजुर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 अविरल वर्षाका कारण पूर्वका विभिन्न क्षेत्रको जनजीवन अस्तव्यस्त बाढीका कारण पाँचजनाको मृत्यु तीनजना बेपत्ता पानीको बाह बढेपछि कोशी ब्यारेजमा खतराको सूचक रातो झण्डा गाडियो प्रत्येक बुथमा एकजना कार्यकर्ता पनि परिचालन गर्न नसक्ने नेकपा माओवादीले चुनाव बहिष्कारको घोषणा गर्नुको अर्थ नभएको ए माओवादी नेता रामाझीको दावी फकाउनुको औचित्य नभएको प्रश्न चितवनमा सञ्चार भएको साक्षर कक्षा प्रभावकारी कक्षामा सहभागीहरूमा उत्साह काठमाडौँमा 35 किलो सुनसहित एकजना पक्राउ संयुक्त औद्योगिक क्षेत्र पुन सञ्चारको लागि दुई कोरिया सहमति नजिक भारतको उत्तराखण्डमा आएको बाढीको कारण साढे पाँच मृत्यु भएको हुन सक्ने अनुमान र वेस्ट इन्डिज सम्मिलित त्रिकोणीय क्रिकेट श्रृङ्खलाको उपाधिका लागि भारत र श्रीलङ्का भिन्ने रेडियो इन्टरनेट मा जनजीवन अस्तव्यस्त भएको छ भने पूर्व क्षेत्रीय प्रहरीकारले विराटनगरले जनाएअनुसार अविरल वर्षाका कारण पूर्वका विभिन्न जिल्लामा संयौँ परिवार विस्थापित भएका छन् लगातारको वर्षाका कारण झापामा दुईजनाको ज्यान गएको छ तिनजना बेपत्ता भएका छन् त्यस्तै झापाका विभिन्न स्थानमा गरी करिब एक घर परिवार विस्थापित भएका छन् विस्थापितहरू अहिले स्थानीय गाविस कार्यालय र विद्यालयहरूमा आश्रय लिइरहेका छन् उनीहरूलाई सामान्य राहतका सामग्री वितरण गरेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ झापाको पाँच गासी एकमा नाम नकुलेकी 42 वर्षीय महिलालाई कमल खोलाले बगाएको छ भने शरणती आठका राज कर्मकारका दुई वर्षीय छोरा रोहमनको घर नजिकको नालीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ दमक एकका चौबिस वर्षीय शिव राई दमक तेह्रका पच्चिस वर्षीय धीरज ताजपुरिया र अर्का नाम नखुलेका एक युवा रतुवा खोलामा आएको बाढीले बगाएर दिन दुई दिनदेखि बेपत्ता भएका छन् यस्तै बाढीका कारण नै उदयपुरको तिरुगा नगरपालिका र त्रिवेडीमा गरी दुईजनाको ज्यान गएको छ उता मोरङ केराबारी तिनी खोलातर्ने निक्रमा बगाएर एक किशोरको ज्यान गएको छ यस्तै सप्तरीको मौली बाँध फुटेर सप्तरीको पोरताहाका एक हजार दुई सय घर डुबानमा परेको पूर्व क्षेत्रीय प्रहरीकालाई विराटनगरले जनाएको छ यसैगरी मोरङको गोविन्दपुरमा रहेको बक्राह खोलाले लगातार कटान गरिरहेपछि स्थानीयवासीको तिन सयभन्दा बढी घर जोखिममा परेका छन् मोरङकै इटहरा गाविसमा तिस घर पुरै डुबानमा परेका छन् मोरङकै मोतीपुरमा लोहन्द्रा खोलाको बाढीले दर्जनौँ घर डुबानमा परेका छन् मोरङको हात्ती मुडा गाविसमा चालिसभन्दा बढी घर डुबानमा परेको प्रहरीले जनाएको छ यस्तै इटहरीमा बडी खोलाको बाढीले स्थानीय बासिन्दाका केही घर भत्किएका छन् भने दर्जनौँ घर जोखिममा परेका छन् सुनसरी खोलामा आएको बाढीले आधा दर्जन बढी गाविस डुबानमा परेका छन् अविरल वर्षाको कारण सप्तकोशीमा पानीको वहाव बढेपछि कोशी ब्यारेजमा खतराको सूचक रातो झन्डा गाडिएको छ कोशीमा एक लाख पचास हजार क्युसेक पानी बग्न थालेपछि रातो झन्दा राख्ने गरिन्छ मङ्गलबारदेखि नै कोशीमा पानीको वहाव बढ्न बढ्ने क्रम जारी छ मंगलबार बेलुकी दुई लाख त्रिहत्तर हजार सा छ सय पानी बगेकोमा आज दिउँसो दुई लाख चौरात्तर हजार दुई सय क्युसेक पानीको बाह भइसकेको छ सप्तकोशी नदीमा पानीको बाह बढेसँगै ब्यारेजका बाहनवटा ढोका मध्ये सैतिसवटा खोलिएको छ कोशीमा पानीको वाह बढेसँगै कोशीको पश्चिमी क्षेत्रमा रहेको श्रीलङ्का टापुतर्फ कटान शुरू भएको छ श्रीलङ्का टापु कोशीको भङ्गालोको बीचमा पर्छ कोशीले कटन थालेपछि सो क्षेत्रका सर्वसाधारण आतंकित भएको स्थानीय बाबुराम कार्तिकले जानकारी बाबुराम कार्कीले जानकारी दिनुभयो यो वर्ष कोशी नदीको पानीलाई पश्चिमतर्फ फर्काएकोले सो क्षेत्रमा कटान भएको हो नेपाली कङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देवाली तोकेको समयमा जसरी पनि निर्वाचन हुने बताउनु भएको छ उहाँले आन्दोलनमा रहेको नेकपा माओवादीलाई वार्ताबाट सहमतिमा ल्याइने बताउनु भयो राजधानीको सोबा भगवती नदी किनारमा आयोजित वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै नेता देवालले सबै पक्ष निर्वाचनका लागि तयार रहेकाले चुनाव हुनेमा आशंका नगर्न आग्रह गर्नुभयो सरकार निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचनका लागि तयार भएकाले संविधान निर्वाचन भएरै छाड्छ नेता देवालले भन्नुभयो नेकपा माओवादीले पार्टीका तर्फबाट वार्ताका लागि उच्च स्तरीय वार्ता समिति गठन गरिसकेकाले वार्ताबाट समस्या समाधान हुने उहाँको भनाइ छ नेता देवाली भारतीय विदेश मन्त्रीको नेपाल भ्रमणका बेला उनीहरूले नेपालको चुनावका लागि आवश्यकताअनुसार सहयोग गर्न चाहेको र चुनाव हुनुपर्छ भन्ने धारणा राखेको बताउनुभयो अर्को प्रसङ्गमा पूर्व प्रधानमन्त्रीहरूले भारतीय विदेश मन्त्रीलाई भेट्दा कुटनीतिक आचार संहिता विपरीत नगरेको देवाली बताउनुभयो कङ्ग्रेसकै नेत्री सुजता कोइराले राष्ट्र कमजोर भएको अवस्थामा सबै दलको सहमति र सहकार्यमा स्वतन्त्र निष्पक्ष र धाँधली रह चुनाव गरेर राजनैतिक सङ्कटको निकास खोज्नुपर्ने बताउनु भएको छ उहाँले चार दलले मात्र गरेको चुनावको मान्यता नहुने भएकाले निर्वाचनमा सबैको सहभागिता गराउनुपर्नेमा जोड दिनुभयो सबै दलको सहमति सहकारी र एकता हुनेपर्छ चार दलले मात्रै गरेको चुनावको मान्यता हुँदैन नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यजीहरू वैद्यजीले के भन्नुभयो मलाई थाहा छैन तर दल आउनु को राष्ट्रिय कोइरलाले एक अर्को प्रसङ्गको भा... चाहना नेपालमा निर्वाचन होस् र चुनावकै माध्यमबाट नेपालको समस्याको निकास होस् भन्ने चाहना गरेको आफूले बुझेको बताउनुभयो नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले संविधान सभाको निर्वाचन तोकेकी समयमा हुने दावी गर्नु भएको छ उहाँले निर्वाचनका लागि सबै राजनैतिक दलहरू मैदानमा उत्रनु पर्ने बताउनु भयो नेपाल कैलालीले आज अतरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एमाले चुनावका लागि मैदानमा उत्रिसकेको बताउँदै अन्य दलहरू पनि चुनावी मैदानमा उत्रन ढिलो गर नहुने बताउनु एक प्रश्नको जवाबमा उपाध्यक्ष गौतमले भन्नुभयो दोस्रो संविधान निर्वाचन मङ्सिरमा नै हुन्छ मङ्सिरमा भएन भने मुलुकले अकल्पनीय क्षति बेहोर्नु पर्छ नेकपा माओवादीले भने चै गोलमेच सम्मेलन गरेर निर्वाचनमा जाने सम्भाव बताउँदै उहाँले केही दल निर्वाचनमा आउँदैनन् भने पनि निर्वाचन भएर छाड्ने दावी गर्नुभयो उहाँले चार राजनैतिक दलहरूबीच भएकी एघार र पच्चिस बेसम्मति खारिज हुन नसक्ने बताउँदै अन्य कुरामा लचकता अपनाउन सकिने धारणा व्यक्त गर्नुभयो एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य टोपबहादुर राईमाझेले प्रत्येक बुथमा एकजना कार्यकर्ता पनि पुर्याउन नसक्ने नेकपा माओवादीको चुनाव बहिष्कार घोषणाको कुनै अर्थ नभएको दावी गर्नुभएको छ रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उहाँले नेकपा माओवादीको कार्यदिशा नै जनविद्रोह भएकोले उनीहरू वार्तामा आउनु या नआउनुको कुनै अर्थ नहुने दावी गर्दै अब वार्ता गर्नुको सट्टा माओवादीको बहिष्कारको मूल्याङ्कन गरेर निर्वाचन गर्नतर्फ लाग्नुपर्ने बताउनुभयो रायमाजी नेपाल सेना सशस्त्र प्रहरी रनपद प्रहरी वैदेश समूह बहिष्कार करे निर्वाचन सकने प्रश्न पारिशक अब उन्का को औचित्य समेत नश्भ वहां के उपाध्यक्ष त्याग डाक्टर बाबूराम भट्टाई पार्टी वरिष्ठ नेता को रूप में पार्टी में बहाली होने दावी करते कुर्सी को लोभ में फस्ता नेताप्रति जनता को विश्वास घटे गये अवस्थ को भाव देखी कंग्रेस का सदस्य डाक्टर मेनेन्द्र रिजाल नेकपा माओवादीलाई सहमतिमा ल्याउने प्रयास गर्नुपर्ने भए पनि उनीहरू निर्वाचनमा नआए पनि निर्वाचन भने भइ छाड्ने दृढता व्यक्त गर्नुभयो वैदेश समूहले विरोध गरेर निर्वाचन हुन नदिन दललाई अल्मलाउन अल खोजेको दावी गर्दै रिजालले मङ्गसिरमा निर्वाचन गर्नको लागि हदेसम्म लचिलो हुन तयार हुनुपर्ने बताउनुभयो यसैगरी नेकपा एमालेका नेता भीम रावलले नेकपा माओवादी सहितका दलहरूसँगको छलफल राम्ररी हुन नसकेको भन्दै उनीहरूसँग लगातार र निरन्तर छलफल गर्नुपर्ने आवश्यकता औल्याउनुभयो वहाँले जनतालाई निर्णायक छान्ने राजनैतिक दलहरूले निर्वाचनको विरोध गर्न नहुने भन्दै मंग्सिरमा कुनै पनि हालतमा निर्वाचन हुने विश्वास व्यक्त गर्नुभयो राष्ट्रिय जनमोर्चाका अध्यक्ष चिद्रबहादुर केसले चार दलले सम्मेलन र समानुपातिक बढाउने निर्णय गरेको र छिमेकी चीन र भारतले पनि निर्वाचन गराउन सल्लाह दिएकोले मङ्गसिरमा निर्वाचन हुने गर्दै चुनाव गराउन नदिए वैद्यसम्मको जित कुनै पनि हालतमा नहुने बताउनुभयो संघीय सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झाले यही सरकारले मङ्सिर चार गते निर्वाचन गराउने बाहेक सबै मागहरू मानेर सबैलाई निर्वाचन ल्याउनु पर्ने बताउनुभयो नेकपा एमालेका सचिव विष्णु पौडेलले संविधान सभा चुनाव मार्फत बन्ने संविधान सभामा समलिङ्गी तेस्रो लिङ्गीको प्रतिनिधित्व गराउने बताउनु भएको छ संविधान सभा नेपाली नागरिकका प्रतिनिधिहरूको साझा थलो भएको भन्दै सचिव पौडेलले चुनाव मार्फत बन्ने संविधान आफ्नो दलले समलिङ्गी तेस्रो लिङ्गीको प्रतिनिधित्व गराउने दावी गर्नुभयो समलिङ्गी तेस्रो लिङ्गीको मातृ संस्था समाजका क्षेत्रीय कार्यक्रम संयोजक भक्ति शाह नेतृत्वको टोलीसँगको कुराकानीमा सचिव पौडेलले समलिङ्गी तेस्रो लिङ्गीलाई आगामी संविधान सभामा एमाले प्रतिनिधित्व गराउने आश्वासन दिनुभएको हो पौडेलले विगतमा जेसुकै भए पनि अब त्यसो नहुने प्रतिबद्धता जनाउँदै विगतका तीता कुरालाई बिर्सेर अब सहकारी गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो अब पालो रिपोर्टको चितवन जिल्लालाई पुनः साक्षर जिल्ला बनाउनको लागि तिन महिना गरियो साक्षरता कक्षा सहभागीहरूले अक्षर चिन्ह सक्ने र आफ्नो नाम लेख्न सक्ने भएका छन् साक्षरता कक्षा लेकाहरू अक्षर चिन्ह पाउँदा निकै खुसी छन् सहकर्मी ध्रुवराज ख निरक्षर उन्मूलन साक्षर गाविस र पूर्ण साक्षर गाविस घोषणा गर्ने क्रम बढेको छ सर साक्षर उन्मूलन गर्न जिल्लागरपालिकामा साक्षरता कक्षा पनि सञ्चालन गरिएको छ साक्षरता कक्षा पनि प्रभावकारी साक्षरता कक्षा लिसकेपछि कख नजानेका र ल्याप्से लगाउने वृद्ध सही गर्न जान्ने र कख चिन्न सक्ने भएका छन् साक्षर कक्षाले उनीहरूमा खुसी छाएको छ रत्नगर आठ कि बमिया महत्त्व बोडसोड पनि हेर्न सकिन्छ त्यति आफ्नो नाम लेख्न सक्ने भयो ठाम पनि सबै आफ्नो बसिन्दा पनि लेख्न सकिँ राम्रो लाग्यो खुसी लाग्छ साक्षरता कक्षा लिइसकेपछि अक्षर चिन्न सक्दा बमिया महत्त्व मात्र होइन प्राय सबै महिला खुसी छन् अक्षर चिन्न पाएदेखि आफूले सोप्दै जाँदाखेरि देख्न पाइन्छ एकदम रमाइलो खुसी लाग्नो नाम मात्रै लेख्न ना जान्न पाए त्यति चाहिँ लेप्चे लाउनु पर्दैन कि भन्ने आशा छ त्यही हो पहिले अक्षर नचिन्ने ती महिलाहरू एक आपसमा पढाउन सक्ने समेत भएका छन् a a a a a a a a a a a gPkWT-2ff,0BBWT-1.5那么 are on is reagent. eсqf3.어서, um reminding the sign. Se it if there are at aPD. Absolutely. Come on out at that, the sign! So, you know, s don't have the consent. So, I mean, going to keep this, I mean, what I saw. I mean, to be a number of, three, endlich it. Now, you can see the musician! Yeaa. Come on. So, but he said, G AM failed. Also, you know, to be a great Sesit. But my other, like how about once. Theคร�oo! Now, I mean I was feet. So, but this is a very long time. Him and I walk about. Just, so, so, so that you. You must, I'm a 12,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 बुढ़े का अब ये अलमल बोर हम जानी को सात नंबर छ नंबर पांच नंबर हेल्प चिन्ह नंबर हो जिला शिक्षा कार्यालय चितु उनले तीन महिनाका लागि साक्षर कक्षा सञ्चालन गरेको थियो अहिले ती क्षेत्रहरूलाई निरक्षर उन्मूलन गर्ने योजना समेत छ तीन महिने समय अपुग भए पनि पहिलेको भन्दा अहिले सञ्चालन गरेको साक्षरता कक्षा प्रभावकारी भएको बताउनुहुन्छ सामाजिक कार्यकर्ता लक्ष्मी पौड्याल वृद्धहरूलाई तिन महिनाको समयमा सबै सिकिसक्नुहुन्न कि जस्तो पनि लाग्छ र समग्रमा सा। चाहिँ कार्यक्रम का पहिला पहिला हुने साक्षरता कक्षाहरू भन्दा यसपालिको साक्षरता कक्षा अलिक प्रभावकारी उपस्थितिहरू यो टोल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 रिपोर्टपछि बाँकी समाचार सेनको खासा क्षेत्रबाट अवैध रूपमा ल्याएको पैतिस किलो सुन सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कोटेश्वरमा आज बिहान बा तिन नम्बरको कन्टेनरबाट उक्त सुन बरामद गरेको हो ब्यूरोले पत्रकार सम्मेलन गरी बरामद सुन सार्वजनिक गरेको छ सा। उक्त सुन सत्र करोड़ रुपियाँ बराबरको छ कन्टेनर चालक सिन्धुपाल चुक्ता तुपानीका तमाङलाई चु नियन्त्रणमा लिएर अनुसन्धान थालेको ब्युरो प्रमुख डीआईजी प्रकाश आर्यले बताउनुभयो सिनको खाँचाबाट सामान लिएर आएको र भन्सारले सिलबन्दी गरेको कन्टेनर बाहिर फल्सो फौ... बटम बनाएर सुन लुकाइएको थियो यसबीच सुनचाँदीको भाउ आज घटेको छ सुनको भाव आज पाँच सय घटेर उनान पचास कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ सुन मङ्गलबार सात सय महँगो थियो अन्तर्राष्ट्रिय बजारमा सुनको भाव गिरावट आएकाले नेपाली बजारमा पनि भाउ घटेको हो अन्तर्राष्ट्रिय बजारमा सुनको भाव प्रति अंश डलरले घटेर बाह्र डलर कायम भएको छ सुनको भावमा आएको तार कारोबारमा पनि अस्थिर बताएका तोलामा 15 घटेर आज आठ सय पाँच रुपियाँमा किनवेश भइरहेको छ विद्यालय कर्मचारी रितिलेदालतको फैसलालाई व्यवस्था गर्दै वर्तमान सरकारले बजे ल्याउन लागेको भन्दै राष्ट्रपति डाक्टर राम यादवको ध्यान गरा आकर्षण गराएको छ संघर्ष समितिले आज राष्ट्रपति कार्यालयसित लेवासमा पुगेर सर्वोच्चको फैसला अनुसार वर्तमान सरकार अगाडि बढ्नुपर्ने भन्दै राष्ट्रपतिको ध्यान आकर्षण गराएको हो नेपालको अन्तरिम संविधान दुई हजार त्रिसठीको धारा बयानब्बेको खण्ड गाउँमा अदालतबाट सरकारका विरूद्ध भएका फैसला बमोजिमको रकम नछुट्याई बजेट ल्याउन नमिल्ने व्यवस्था भएकाले राष्ट्रपतिको ध्यान घर्ष समितिले जनाएको छ बाढ़ी पीड़ितहरूलाई घर जग्गाको क्षतिपूर्ति दिन शिक्षक विद्यालयका कर्मचारीको पेन्सन औषधि उपचार खर्चको व्यवस्था गर्न सर्वोच्च अदालतले सरकारको नाममा विभिन्न समयमा आदेश जारी गरेको थियो सुर्खेतको काँक्रे बिहारमा बुद्धको मूर्ति प्रतिस्थापन गर्न नदिएको विरुद्धमा आदिवासी जनजाति र बौद्ध मार्गहरूले बालवाटार स्थित मन्त्री परिषदको अध्यक्ष निवास घेराउ गरेका छन् नेपाल आदिवासी जनजाति महासङ्घको अगवामा उक्त प्रदर्शन गरिएको हो बिहान नौ बजीदेखि सुरु भएको उक्त घेराउ एघार बजीसम्म जारी थियो बौद्ध मार्गहरू बुद्ध जन्मेको देशमा बुद्धको अपमान शब्द अपमान बन्द गर धार्मिक विभेदको अन्त्य गर लगायतका नारा उनीहरूले लगाएका थिए बौद्ध जयन्तीको अवसर पारि स्थानीय बौद्ध मार्गीहरूले लाठीकोइली गाविसडा नम्बर आठ स्थित काँक्रे बिहारमा बुद्धको प्रतिमा स्थापना गर्न खोज्दा प्रशासनले हस्तक्षेप गरी रोक लगाएको थियो सोही घटनाको विषयमा मङ्गलबारदेखि सरकारको विरोधमा उत्रेका प्रदर्शनकारीहरूले पाँच माग राखेका छन् महोत्तरीको गौरीवास छ कार्यघोपटीमा आज दिउँसो भएको सडक दुर्घटनामा जनाको ज्यान गएको छ भने उन्नाइसजना घाइते भएका छन् जनकपुरबाट चिनी लिएर सिन्धुरीतर्फ जाँदै गरेको ज एक ज पाँच छ पाँच नम्बरको जीव र सिन्धुलीबाट बर्दिवास आउँदै गरेको नादुई ख छ एक पाँच छ नम्बरको बस अठक्कर खाँदा जिप चालक धनुषा हरिपुर नौका 38 वर्ष गोविन्द विश्वकर्माको घटनास्थलमा नै ज्यान गएको हो दुर्घटनामा बसका चालक बर्दिवास दिनका तीर्थबहादुर बमजुम सहित उन्नाइसजना यात्रु घाइते भएको इलाका प्रहरी कार्य बर्दिवासका प्रहरी नायब उप तुलसी अधिकारीले जानकारी दिनुभयो घाइते मध्ये तीनजनाको अवस्था गम्भीर छ घाइतेहरूको बर्दिवासको विभिन्न अस्पतालहरूमा उपचार मकवानपुर प्रहरले अवैध लागु औषधसहित दुईजनालाई पक्राउ गरेको छ पक्राउ पर्नेमा हिटौडा दुईका बीस वर्षीय सुनिल सुनवार र राजकुमार रुचाल रहेका छन् बिरगन्जबाट हिटौँडातर्फ आउँदै गरेको नायक जोह्र चौरात्तर नम्बरको माइक्रो बसमा सबार उनीहरूको डाइजेपाम तीन थान बरामद गरेको जिल्ला प्रहरीकारले मकवानपुरले जनाएको छ इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान आजदेखि सुरु भएको छ एक महिनासम्म चले यो पर्वमा आज सबै उठेर मुसलमानहरू सूर्यास्त नभएसम्म व्रत बस्ने गर्छन् यसरी व्रत बस्ने प्रचलनलाई रोजा भन्ने गरिन्छ रमजान पर्वको अवसरमा विश्वभरका इस्लाम धर्मावलम्बीहरूले एक महिनासम्म रोजा बस्ने गर्छन् इस्लामी पात्र हिजरी सम्बन्धको नव रमजान मुबारक महिनामा रोजा बस्ने गरिन्छ रोजा एकछिन व्रत भएकोले शरीरलाई चोखो राखी गर्नुपर्छ रोजा आफूलाई इच्छा लागेको सबैभन्दा बढी भ्रष्ट भएको ट्रान्सपरेन्सी इन्टरनेसनलको सर्वेक्षण तपाईँलाई कस्तो लाग्यो र सी थाहा छैन तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए स्वर याना सही भन्नेमा पचासी प्रतिशत बी बनावटी भन्नेमा दस प्रतिशत र सी थाहा छैन भन्नेमा पाँच प्रतिशत मत व्यक्त गर्ने तपाईँ सम्पूर्ण धन्यवाद अब भोलिको लागि हाम्रो प्रश्न छ प्रत्येक बुथमा एकजना कार्यकर्ता पनि पुर्याउन नसक्ने नेकपा माओवादीको चुनाव बहिष्कार घोषणाको कुनै अर्थ नभएको ए नेकपा माओवादीका नेता टोपबहादुर राईमाझीको दावीप्रति तपाईँ के भन्नुहुन्छ यही कुरा ठिकै हो बी आक्रोशको बोली सी समयले नै देखाउनेछ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 साथ गर एक सौ राोन नंबर शून्य छप्पन्न पांच तिरसठी शून्य तिरसठी मोबाइल नंबर अन्ठानबे पांच पचास एकसठी सात सौ तिरचाली विदेशका समाचार उत्तर र दक्षिण कोरिया समेत औद्योगिक क्षेत्र पुनः सञ्चारका लागि सहमति नजिक पुगेका छन् झण्डै एक हप्तादेखि चलिरहेको छलफलमा केही सोङ औद्योगिक क्षेत्र पुन सञ्चारका लागि सैद्धान्तिक सहमति भएको दुवै देशका अधिकारीहरूले बताएका छन् औद्योगिक क्षेत्र फेरी सञ्चालनको प्रयास स्वरूप दक्षिण कोरियाली प्रतिनिधिको टोलीले त्यस क्षेत्रको सञ्चार आपूर्तिको स्थिति अवलोकन गरेको छोगिक क्षेत्रमा दक्षिणका नागरिकको प्रवेश रोकेको दुई महिनामा गएका हुन् यस्तै आज सरकारी अधिकारी व्यवसायी र इन्जिनियर सहित झण्डै एक जना प्रतिनिधि औपचारिक वार्ताको लागि उत्तर कोरिया गएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् यसलाई दुई देश सम्बन्ध सुधार औद्योगिक क्षेत्र खोल्नको लागि सकारात्मक रूपमा लिए पनि औद्योगिक क्षेत्र पुनःसञ्चालनका लागि उत्तरले आफ्नो कामदारको तल वृद्धिको माग अघि सार्ने सङ्केत देखिएकाले अझ जटिलता उत्पन्न हुन सक्ने विश्लेषकहरूले सक बताएका छन् दक्षिण कोरियाले औद्योगिक क्षेत्र फेरि एकतर्फी रूपमा बन्द नगराउने प्रतिबद्धता उत्तरबाट चाहेको बताएको छ भारत को उत्तराखंड में आये बाढ़ी को, को कारण पांच हजार पांच सय जना को मृत्यु अधिकारी अनुमान कर बाढ़ीट घर होटल राजाड़ी बगा घटना को सा करीब एक हजार स्थानीयवास तीर्थयात्री तथा पर्यटक को मृत्यु पुष्टि उत्तराखंड राज्य का मुख्यमंत्री विजयी बहगुड़ ने जुलाई पन्द्रह समय कूड़ी के जानकारी प्राप्त न भेपत्ता भैया मृत्यु क्षति फुर्तिको प्रक्रिया शुरू गरिने खेल समाचार श्रीलंका र भारत त्रिकोणात्मक तिर... क्रिकेट श्रृंखलाको फाइनलमा प्रवेश गरेका छन् भारतले श्रीलङ्कालाई एकासी रनले पराजित गरेपछि ए दुवै टोली फाइनलमा प्रवेश गरेका हुन् वर्षाले प्रभावित खेलमा एक सय रनको विजय लक्ष्य पाएको श्रीलङ्का छयानब्बे रनमा समेटियो दिनेश चण्डी मलले छब्बिस रन बनाउनु बाहेक उसका अरू ब्याट्सम्यानले बिस रन कटाउन सकेनन् पहिले ब्याटिङ गरेको भारतले उनातिस ओभरमा तिन विकेट गुमाएर एक रन बनाएको अवस्थामा पानी परेको थियो लामो समय पानी परेपछि श्रीलङ्काले मात्र डकबर्थ लोइस नेमका आधारमा छब्बिस ओभरमा एक सय अठहत्तर रनको विजयलक्ष्य पाएको थियो तर श्रीलङ्का छब्बिस दशमलव चार ओभरमा अल आउट भयो भारतको जितसँगै नौ अङ्क रहेको घरेटोले वेस्ट इन्डिज बाहिरिएको छ समान नौ अङ्क भए पनि श्रीलङ्का रन डेटका आधारमा फाइनलमा प्रवेश गरेको हो भारतको भने दस अङ्क छ अब भोलि बेलुकी भारत र श्रीलङ्का उपाधिका लागि भिड्नेछन् पुन एकपटक अविरल वर्षाका कारण पूर्वका विभिन्न क्षेत्रको जनजीवन अस्तव्यस्त बाढीका कारण पाँचजनाको मृत्यु तिनजना बेपत्ता पानीको वहाव बढेपछि कोशी ब्यारेजमा खतराको सूचक रातो झण्डा गाडियो प्रत्येक बुथमा एकजना कार्यकर्ता पनि परिचालन गर्न नसक्ने नेकपा माओवादीले ने चुनाव बहिष्कारको घोषणा गर्नुको अर्थ नभएको ए माओवादी नेता रायमाझीको दावी फकाउनुको औचित्य नभएको प्रश्न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 हवस्त सांझ पांच बजे अर्पण बुलेटिन सक्यो सहकर्मी ध्रबसग म समझना बिता नमस्कार